मेरो नाम कुलचन्द्र गौतम यहाँहरूले सुन्दै हुनुहुन्छ जीवन यात्रा <णाँगे> नमस्कार म राधाराम पौडेल अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो नमस्ते मेरो नाम प्रह्लाद पन्त थापा मी हरिबहादुरश्व्यापी था रेडियो डब्लू डब्लू नेपाली अनलाइन रेडियो डट ऑर्ग विविध व्यक्ति जीवन कथाक स्वर में सुनऊ जीवन यात्रा अनुभव इंटरनेट को ठेगाना मा डब्लू छुट्टै प्रस्तुति जीवन यात्रा ओर्ग नमस्ते नेपाली अनलाइन रेडियो हिमालय स्वर प्रस्तुति हो जीवन यात्रा अनुभव जीवन यात्रा अनुभव में अब का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 एवं शिक्षा जस्ता जनताका प्रत्यक्ष सरकारसँग सम्बन्धित मन्त्रालयहरूमा रही काम गर्नु गर्नुभएको छ सेवा निवृत्त भएपछि पनि युनेस्को लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयमा महासचिवको हैसियतमा उहाँले काम गरिसक्नुभएको छ हाल उहाँ न्युयोर्क भ्रमणमा आउनुभएको बेलामा हिमाली स्वरहरूसँग आफ्नो प्रशासनिक जीवनयात्रा अनुभव सुनाउँदै हुनुहुन्छ जीवनयात्रा अनुभवको यो तेस्रो श्रृङ्खला हो पछिल्लो श्रृङ्खलामा हामीले पूर्व सचिव श्री खगेन्द्र को एसएलसीको परीक्षापछिको काठमाडौँ यात्रा र त्यतिखेरको निरङ्कुश व्यवस्थामा उहाँ कसरी निजामती सेवामा प्रवेश गर्नुभयो त भन्ने बारेमा उहाँको यात्राअनुभव सुन्यो अब सुनौ जीवन यात्राअनुभवको तेस्रो भाग <laughs> के बाटो हुन्छ भनेदेखि एउटा बाटो केही पर्सेन्ट टोटल खाली भएको पदमा दस पर्सेन्ट खुल्लाबाट आउने अलिकति ट्यालेन्टेड केटाहरू हुन्छ जसले जाँद दिएर पास भएर आउनु तिनीहरूको निम्ति अर्को नब्बे पर्सेन्ट सिट चाहिँ त्यो फाइल बाटो आउने गर्दाखेरि दस वर्ष पन्ध्र वर्ष बिस वर्ष पच्चिस वर्ष जाहिर खान्छन् अनि त्यहीँबाट चाहिँ क्यालकुलेसन गरेर उनीहरूको हिसाब किताब निकालेर मूल्याङ्कन गर्ने किन्ने हुन्छ अब यस्तै गरेर भोजराज पोखरेल भयो म भएँ पदम भयो हामीहरू चाहिँ सँगै सेक्रेटरी भएर बस्यौँ हामीहरू सबै चाहिँ त्यही चाहिँ उसमा फाइल गरेर निस्क्यौँ यो टर्ममा आएपछि म मैले मसँग जुन प्रतिभा अर्को किसिमको थियो मैले जुन चाहिँ बाटो लेख्ने कलाहरूमा म कम्ती भएँ अहिले म क जिरै भएँ म लेख्दिनँ धेरै ले, लेख्ने म मुखले चाहिँ भन्नु सक्यो भने मैले जुन जुन कविताहरू निर्माण गर्थेँ किताबहरू लेख्न खोज्थेँ आदि गर्थेँ जुन भावनाहरू त्यसलाई चाहिँ के भने त्यसले प्रतिभा लगात हो त भन्ने कुरा भन्दाखेरि नै म अर्कोतिर बढी समर्पित भएर आएँ मलाई चाहिँ त्यो एउटा चाहिँ औल्टारे हानेको बिजले तर्सन्छ भन्नेले जहिले म सताइरह्यो त्यो औडालले हानेकुर बिग्रीबाट तर्सिरहेको हुनाले यसैप्रति समर्पित हुनुपर्छ भनेपछि अब म गएर सेसनसम्म बसेर जाहिरमा पस्ने बित्तिकै मैले उपसर्जीको निम्ति कोर्स पहिल्यै लिएर आएको त्यो सबै के पढेर त्यो त्यो चार तिन चार वर्षभित्र जे गर्नुपर्ने पढ्नुपर्ने लेख्नुपर्ने कहाँ के कोसँगको यसको इतिहास यसको वर्ष गाँठ कति कोसँग कति कमिसन कोसँग के लेख्नुपर्छ भन्ने कुरा कम्प्लिट कन्ठस्थ करिब करिब मलाई हुन्थ्यो र त्यसको आमा जसकै जाँचले पनि भनेपछि फेल भनेको अहिलेसम्म मैले चाहिँ तपाईँलाई के गरेँ भनेदेखि आफ्नो उसमा बसेर मेरो चाहिँ सर्भिसमा बसेर खरदार सुब्बा सेसन उपसचिव सहसचिवको सबै चाहिँ सेवाको जाँच दिएछु दिएछु मेरो जाँचैबाट म निक्लेको छु पनि म चाहिँ फेल भएको छैन अहिले पछिल्लो फ्रेजमा गएर यहाँ माथि सेवामा आइसकेपछि म आफूलाई के ठाने भने यतिखेर सक्सेसफुल प्रशासकको रूपमा म आफूलाई मान्छु मैले आफूलाई त्यसरी चाहिँ गौरव गर्छु यसको कारण के भने त्यो एक दिन पनि सेवामा बसेर मलाई बढुवा गरिदिनु पऱ्यो हजुर भन्न जानु परेन किनभने म आफै लेखेर चाहिँ निक्लिनै हालेँ अनि एकदमै मलाई गएर प फलान ठाउँ प्लस पदस्थापन गरिदिनु पऱ्यो हजुर भन्न जानु परेन किनभने सबै चाहिँ त्यो चाहिँ म स्वतः सक्षम भएर गर्ने ठाउँ गर गर छ त्यहाँ आफूले गर्न सक्यो भनेदेखि आफूले चाहिँ त्यसरी गर्न सकिने स्थिति भएको हुनाले त्यो निजामती सेवामा सेवामा जाने प्रवेश गर्ने साथीभाइहरूसँग पनि मेरो अनुरोध के भनेदेखि त्यस्तो अहिले पनि बाटो छ अहिले पनि बाटो सर ट्यालेन्टेड दाजुभाइ भाइ बहिनीहरूले चाहिँ त्यसमा पार्टिसिपेट गरेँ भने त्यसबाट जान सकिन्छ त्यो बाटो सेवामा खुल्ला हुन्छ है र मैले चाहिँ त्यो त्यो बाटो अप्नाएर त्यसरी नै र आएर मैले भने नि अब यो सेवा प्रवेश भइसकेपछि सेवा प्रवेशको क्रममा चाहिँ नै शेष्वर भएको एघार वर्षको बिचमा सहसचिव भएँ र यो बिचमा मै मैले एउटा चाहिँ के गरेँ भनेदेखि मैले सेवाभित्रै पनि विभिन्न सेवा परिवर्तन न्याय सेवा चेन्ज गरेर केही दिन न्यायाधीशको काम पनि गरेँ जिम्मेवारी पनि र न्याय भएर दस वर्ष करिबरि मैले त्यहाँ काम पनि गरेँ त अनुभवले मलाई के एउटा कुराको अनुभव छ भनेदेखि चाहिँ मुलुकमा त्यहाँ एउटा म म सन्तोष नभएको चाहिँ जुडिसियल पक्षमा चाहिँ असन्तुष्ट एउटा पक्षमा चाहिँ जस्टिस चाहिँ दिन सकिँदैन त्यही साह्रो पनि जस्टिस दिन सकिने स्थिति त्यहाँ अलिकति रहँदो रहन्छ त्यो चाहिँ स्थितिले गर्दाखेरि त्यो चाहिँ जजहरूको पोजिसन र जजहरूको चाहिँ काम कारवाही र जसले गर्ने जुन चाहिँ आफ्नो रुख छ त्योभन्दा बढी जस्टिस चाहिँ यहाँबाट दिन सकिन्छ सेवाबाट चाहिँ सेवाको चाहिँ जुन कर्मचारीहरू छ उनीहरूबाट दिन सकिन्छ त्यहाँ दिन नसकिने कारण चाहिँ उसको आफ्नै लिमिटेसनहरू छन् त्यसलाई म धेरै लामोतिर भन्दिनँ किन आफ्नो लिमिटेसनहरू भएको हुना लिमिटभित्र बस्नुपर्ने अवस्थाले गर्दा त्यहाँ जस्टिस डेलिभरी गरे पनि जस्टिस दिन सकिँदैन जस्टिस दिनुपर्ने नि जसलाई इन्जस्टिस भएको छ उसलाई दिनुपर्ने त्यो इन्जस्टिस भएको मान्छेलाई दिने ठाउँमा चाहिँ अर्कै हुन्छ कार्यान्वयन गर्ने स्थिति त्यो कारण व्यवस्था अत्यन्तै असफल नेपालमा भएको हुनाले जस्टिस दिन नसकिने जस्तो चाहिँ लाग्छ के मलाई त्यस्तो लाग्छ त्यस कारणले अब यसरी म एउटा अनुभवको कुरा यो पाटो भने तपाईँलाई यसरी जाहिरमा आइसकेपछि म चाहिँ अब सेक्सन उपसचिव सहसचिव अनि सचिव भएर सचिवमा पनि मैले सात वर्ष करिब काम वर्ष त पर्मानेन्ट भएरै काम गरेँ दुई वर्ष एक्टिङ भएर काम गरेर सात वर्ष हिँड्न चार पाँचवटा मन्त्रालयहरू खास गरिकन पर्यटन मन्त्रालय आवास मन्त्रालय शिक्षा मन्त्रालय संसदीय व्यवस्था मन्त्रालय र यो चाहिँ यो चाहिँ स्थानीय विकास मन्त्रालयमा मैले काम गरेँ तर अब यो पाँच सात वर्षमा चार पाँचवटा मन्त्रालय घुम्ने भन्ने पनि एउटा रमाइलो ट नेपालमा एउटा क्रममा मलाई के सम्झना छ भने हामी त अब जागिरको दौडानमा पनि के भयो भनेदेखि त्यो तानासाई नै भन्नुपर्छ एउटा चाहिँ पञ्चायती व्यवस्थालाई तानासाई नै हो कुर अलिकति तानासाई र त्यस किसिमको व्यवस्था हो जुन चाहिँ अब निर्दलीय पञ्चायती व्यवस्था भनेपछि त्यसभित्रका कुराहरू नगरौँ संसारले बुझिरहेको हामीले गरिनुपर्ने आवश्यक छैनौँ त्यसको अन्त्य र फेरि बौद्धली व्यवस्थाको चाहिँ सुरुवातमा पनि हामी दुइटै पक्षमा उच्च स्तरका कर्मचारीको रूपमा बस्यौँ जस्तो म त्यो बेलामा सहसचिव थिएँ दुई हजार चाहिने पैँतालिस छयालिस सालमा यो पछिल्लो फिल्लो कुरा त अलिकति पछि टच गरौँला अनि त्यो बहुदल आयो बहुदललाई अब राजाले बाध्य बाध्यात्मक घोषणा गरे ल ठिक छ यो चाहिँ भयो अनि मलाई के अनुभव छ एक दुईवटा कुराहरू भने त्यो त अब बहुदल आइसकेपछि चाहिँ नि म चाहिँ नि अब त्यतिखेर महान्यायाधिवक्ता कार्यालयमा सहन्याधिवक्ता थिएँ फर्स्ट क्लास चाहिँ अफिसर थिएँ सहन्याधिवक्ता र संजोगवश चाहिँ नि नेपालको संविधान नेपाल, नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिस निर्माण जुन बेला भयो त्यो निर्माण हुँदाखेरि हामी सातजना चाहिँ फर्स्ट क्लास अफिसरहरू चाहिँ त्यसमा चाहिँ डेब्युट भएको थियौँ लेख्नेमा प्रतिवटा कमिटी राजाले बनाएको थिए सबै पार्टीहरूको त्यतिखेरको चाहिँ एजटेटमा लागेका पार्टीहरू नेपाली कङ्ग्रेस यो चाहिँ यही चाहिँ निर्मल लामाहरू भनेको यही माओवादीकै पार्टीहरूकै पहिलो गुरुपार्टी हो गएको थियो त्यो त्यसपछि चाहिँ एमआलएको अनि माले एमआलए अनि कङ्ग्रेस यिनीहरू सबैजना पार्टीका पनि प्रतिनिधिहरू थिए त्यहाँ विश्वनाथजी चाहिँ त्यसको चाहिँ अध्यक्ष हुनुहुन्थ्यो हामी कर्मचारी थियौँ जुन बेला यो संविधान बन्यो त्यो संविधानले पूर्ण आकार प्राप्त गर्न सकेन त्यो मिश्चित नै भयो त्यो किसिमको त्यो रोग नै त्यसको थियो त्यसमा किन त्यसरी हुन गए पछि फेरि त्यसबेला सत्तामा रहेको जुन चाहिँ पार्टीहरू थियो सत्तामा भएका थिए उहाँहरूले राजासँग चाहिँ कोअपरेट गर्नु सहकार्य गर्नुभयो राजा वीरेन्द्रसँग उहाँहरू के भयो भनेदेखि चाहिँ भट्टराईजीले प्रधानमन्त्री भट्टराईजी हुनुहुन्थ्यो अब हामीजी भए पनि त्यो उच्च स्तरको गर्नु चाहिँ भो मैले तपाईँलाई थाहा कुरा सबैलाई भनिदिउँ कि भट्टराईजीले राजासँग डायलग गरेर यो कुरो चाहिँ यति उनको भनाइ राखिदिने यति हाम्रो कुरो राख्ने भन्ने किसिमको चाहिँ त्यो वातावरण जस्तो अब केही समय चाहिँ सोभेरेन्टीको बारेमा पनि विवाद राजाले चलाउनु भएको भन्ने कुरा बाहिर आएकै थियो अब हिन्दू राजा हिन्दू नेपाल हिन्दू राज्य हुनुपर्छ वा चाहिँ यो चाहिँ अहिले यो चाहिँ के धर्मनिरपेक्ष भनेर जुन आएको त्यो कुरो त्यतिखेर पनि उठ्याएको थियो नउठ्या होइन हामी पनि पाँच घन्टा घेरिएर चाहिँ बस्यौँ त्यो हामी त्यो चाहिँ हिन्दू राज्य रहनु हुँदैन भन्ने पक्षले चाहिँ घेरिरहेको छौँ मजारको जुलुसले हामीलाई घेरै राख्यो कि तिमीले यस्तो लेख्न पाउँदैन तिमीहरूले भनेर छ्यालिस सालको जनआन्दोलनबाट स्थापित प्रजातन्त्र भनेको चाहिँ वास्तवमा के थियो राजा र चाहिँ पार्टीबिचको चाहिँ एउटा सम्झौता भनौँ न सम्झौताको कारणले चाहिँ त्यो सम्झौताकै डकुमेन्टको रूपमा चाहिँ संविधान आयो आइसकेपछि चाहिँ के भनेदेखि चाहिँ नेतृत्ववर्गले अब पोलिटिकल उसबाट आएको हुनाले उनीहरूले चाहिँ नि केही कुराहरू गर्न खोजिहाल्दाखेरि पनि राजा भएको र राजासँग चाहिँ मिलेर रा काम गरेको कारणले गर्दाखेरि त्यो सम्भावना चाहिँ कम रहँदो रहेछ क्या के भनेको भने यिनीहरूले ड्रास्टिक चेन्ज गर्छु भनेरै लाँदाखेरि ला पनि हतपति चाहिँ त्यहाँ परिवर्तन गुन्जायस चाहिँ थिएन किनकि सठिन कुराहरू संविधान र ऐनकाहरूले राजा कहाँ निहित गरिदिएको थियो राजा कहाँ पुगेपछि राजाले आफ्नो स्वय्यले प्रयोग गर्थे धेरै कुराहरू देखियो इन विधेयकमा पनि आफ्नो भिडियो आफ्नो राजाले चाहिँ अधिकार प्रयोग गरे सोध्ने कुरा एडभाइज लिने कुरा फेरि अदालतको सहारा लिने आदि किसिमको कामहरू गऱ्यो देखियो त्यसले गर्दाखेरि त्यो के आयो भनेदेखि हामीले बुझेअनुसार चाहिँ नै त्यतिखेर ल्याएको प्रजातन्त्र अलिक अपूर्ण नै रहेछ भन्ने चाहिँ यसले सो तर कुरो के आयो भने चाहिँ कर्मचारी एसचमा चाहिँ के देखियो भने चाहिँ पञ्चायती व्यवस्थाभन्दा मान्छेहरूले चाहिँ पोलिटिकल लिडरहरूले त कसरी बुझेँ कर्मचारी चाहिँ यसै व्यवस्थामा खुसी भएको मैले पाएँ मेरो आफ्नो अनुभव चाहिँ त्यो भयो किनभने चाहिँ त्यतिखेरको सोफगेसन र जुन दुई चारजना चाहिँ खास निज स्वार्थ भएका व्यक्तिहरूले चाहिँ आफ्नो स्वार्थ पूर्ति गर्न राजदरबाको अघिपछि लाएर चाहिँ यो किसिमको चाहिँ ऊ गरेको भए तापनि आम चाहिँ जुन चाहिँ कर्मचारीहरू छन् उनीहरू चाहिँ दुखित थियो पीडित थियो शोषित थियो एक्सप्लाइटेड थियो त्यस कारणले उनीहरूले आफ्नो आवाज बुलन्द गर्न पाए सङ्गठनहरू खोल्न पाए भन्न पाए त्यो ओपन सोसाइटीमा चाहिँ आफूलाई रमाउन पाएँ त्यो ठुलो कुरो हो कि त्यसलाई चाहिँ नै अहिले यो यो सिस्टमले ल्याएको ठुलो उपलब्धिको रूपमा मान्नुपर्छ अब सामान्यत कुनै कुनै इररहरू त भइ नै हाल्छन् जहाँसुकै पनि तर यो ठुलो उपलब्धि हो अब पोलिटिकल स्टा मत स्ट्याबिलिटी चाहिँ छैन अझै पनि दुःखद पक्ष त्यो छ तर जे सिस्टम चाहिँ इन्ट्रोड्युस हुन खोजिराखेको छ जे ल्याउन खोजिराखेको छ एउटा खुल्ला समाज आज कोही पनि बाँच्न सक्दैनन् अब कुनै पनि मान्छेलाई जो सधैँभरि केजभित्र राखेर चाहिँ गर्छु भनेर शासन गर्छु भन्ने मूर्खता अब कसैले पनि नगरेको हुन्छ नि अब त्यो देखिसक्यो नि संसारभरि जसले गरे उनीहरूले पनि अनुभव गरिसक्यो नि र भोलिपल्ट आफूले पनि भोग्यो नि त्यो कुरो त्यसले गर्दा हामीले पनि त्यहाँ क्या के देख्यौँ भनेदेखि चाहिँ त्यो स्थिति जहिले पनि त्यहाँ चाहिँ नेपालमा पनि त्यो स्थिति अब फेरि राखौँला भनेर चाहिँ नि भर्खरै गएर त्यो त्यो कुरा फेरि चाहिँ गर्न खोजेकै एकपल्ट त्यहाँ नेपालमा चाहिँ त्यो चाहिँ अब हाम्रो लास्ट लास्टतिर हामी जस्तो रिटायर भएर पनि हामी हामी बेलामा चाहिँ देख्यो उनले चाहिँ कुनै पनि चाहिँ एडभाइस पनि नलिने एडभाइस लिए पनि खास खास आफ्ना चाहिँ पेडिट मान्छेलाई ल्याएर आफूलाई हुने एडभाइस प्राप्त गर्न खोज्ने उसको धारणा जुन छ जसको परिणाम के भयो जसले देखिहालेँ कि यस्तो यसको परिणाम आयो कि, कि उनले चाहिँ त्यो आफ्नै सपना चाहिँ देखेर त्यो बाउने फेरि गर्छु भन्ने जुन उनको सोच राखेको थियो त्यसलाई त फेल गरिदियो मान्छेहरूले परिणाम के देखियो त्यसले गर्दाखेरि परिणाम के आयो भनेदेखि चाहिँ यो स्थिति अब कायम हुन अब अलिकति म तपाईँलाई म के अनुभवबाट के देख्यो भनेदेखि नेपालमा यो कन्फ्लिक्ट किन भए देखिरहेको छ यस्तो मेरो समाधानै नहुने खालको चाहिँ कन्फ्लिक्ट किन आयो भन्ने चाहिँ जुन चाहिँ एउटा चाहिँ भइरहेछ नि त्यो के छ भन्नु छ भने एक्चुअली चाहिँ नि पहिलो फन्डामेन्टल कुरो त जुन पार्टीहरू मिल्छौँ भन्छन् एज ए नेपालीको हैसियतले उनीहरू चाहिँ नेपाली नेपाली दाजुभाइ म भनेर चाहिँ मिल्छौँ भनेर कुरो गर्छौँ तर उनीहरूले बोकेको जुन चाहिँ सिद्धान्त छ नि त्यो कहीँबाट बोरो गरिएको सिद्धान्त बोकिहाल्छ के त्यो कहीँबाट बोरो गरेर बोकिएको सिद्धान्त त संसारभरि छ त्यो सिद्धान्तमा अलिकति चाहिँ असर पर्ने बित्तिकै उनीहरू त टुरु भइहाल्छ अर्थात् पार्लियामेन्ट सिस्टम त ब्रिटिसबाटै हामीले सबैले लिएर आयौँ नि त्यो पार्लियामेन्ट सिस्टम नै चाहिँ इन्डियाले लागू गर्यो नि त्यो इन्डियाले लागु गरेको सिस्टमलाई नै नेपाली कङ्ग्रेसले एक प्रथाबाट आफ्नो नीति र मेनिफेस्टो रूपमा चाहिँ नेपालमा हुने किसिमले राखेको छ नि त माओवादी भनेर नामैले चिनेका माओका सिद्धान्त प्रतिवाद गरेर बसेका सिद्धान्तका कुराहरू लिएर माओवादी आएका त उनीहरूले बोकेको त्यो सिद्धान्त सबै त त्यो त्यही सिद्धान्तसँग आधारित छ नि त दुईवटा कुरा त आकाश र पताल हुन् नि त मिल्ने मिल्नुमा बिल्नु त सक्दैन बाबुराम भट्टराई चाहिँ रामचन्द्र पौडेल त गफ गर्न सक्छन् यो त ठुलो कुरा भएन एउटै गाउँका चाहिँ एउटै एउटा एउटै कुवाको पानी खाएको मान्छेहरू भयो एउटै कुवाको पानी खाएको मान्छेहरू भए त पक्कै पनि उनीहरूको चाहिँ भेटघाट कुरोकानी त रमाइलो हुन्छ अनि चाहिँ बाटो तर सिद्धान्त दुईवटा दुईवटा अलग अलग ठाउँबाट बोकेर ल्यायो हुनाले त्यो सिद्धान्त अन्तिममा र मिल्दैन यो संविधान बन्नु पर्ने नबन्नुपर्नेमा मेन कारण चाहिँ अलिक ढिलो हुनु पऱ्योमा तर के हो कुरो भनेदेखि संसारमा यसरी चाहिँ सङ्घर्षबाट आएर चाहिँ संविधान बनाएका धेरै मुलुकहरूमा भनेकै बिद्धिमा संविधान बनेको त छैन त्यही अनुभवले त्यसरी बताउनु हुँदैन हामीलाई जानकारी छ जा। अब मण्डेला जस्तोको देशमा चाहिँ नै त्यही पाँच सात वर्षसम्म उनीहरू यसै गरी चाहिँ कुरा गर्दै रहे लड्नुपर्छ भन्ने मेरो भनाइ होइन स्ट्रगल हुनुपर्छ भन्ने भनाइ हो होइन तर केही चाहिँ वाद चाहिँ त्यहाँ आवश्यकै हुन्छ र जे मुद्दाहरू प्रस्तुत गरिएको नि त्यो सामान्य मुद्दाहरू छैनन् बहुत मुलुकलाई चाहिँ नै गम्भीर असर दिने खालका प्रकृतिका मुद्दाहरू त्यहाँ प्रस्तुत गरिहाल्छन् कि जस्तो चाहिँ राज्यको स्वरूप शासकीय स्वरूपको पुनर्संरचना चाहिँ हेर्ने गर्ने देशमा राष्ट्रपति प्रधान हुने कि प्रधानमन्त्री प्रधान हुने पार्लियामेन्ट सिस्टम चाहिँ उपयुक्त हुने कि राष्ट्रपति सिस्टम लागू गर्ने जस्तो चाहिँ एकदम मेजर कुराहरू चाहिँ आइरहेछन् त्यस्तै गरेर चाहिँ मुलुकलाई विभाइज गर्ने त्यो विखण्डन गर्ने विखण्डन गरेर अब जुन जुन कन्ट्रीले आएसम्म त्यो शब्दै बोकेन जसमा के आयो भन्दाखेरि चाहिँ विकेन्द्रीकरण भन्नेसम्म आयो तर विकेन्द्रीकरण नाम भन्ने बित्तिकै केन्द्रीकृत गरियो सबै शासनलाई ल्याएर त्यस्तो मुलुकमा अब आएर चाहिँ के छ त भन्दाखेरि चाहिँ राज्य नै नयाँ नयाँ चाहिँ दिने चाहिँ चौधवटा बाह्रवटा छवटा सातवटा राज्यहरू चाहिँ बनाइदिने मुलुकलाई ए त्यो मुलुक विखण्डन त हुने होइन त्रास बोध त स्वाभाविक हो फेरि बोटमअप चाहिँ सिस्टम छैन सबै चाहिँ माथिबाट लादिइराखिहाल्छ ला चा, अहिलेसम्म किनभने अहिलेसम्म चाहिँ एवेरनेस झन्डा बोकेर ढुङ्गा हान्नमा एवेरनेस आएको पिपलहरूमा आएको भए पनि त्यो थिङ्किङ सुर इन्टलेक्चुअल सर्कलको त त्यत्रो ठुलो चाहिँ भइसकेको छैन त्यस सु मानिसको सोच विचार समाज संरचना र आदि इत्यादि र सरसङ्गत र पार्टीहरूको आफआफ्ना विचार धारणाले गर्दा अहिले नै यही हो भनेर चाहिँ नै यो भन्न सकिएन तर के चाहिँ कुरोमा एउटा हामी मलाई अनुभव भएको गल्ती भइरहेछ भन्ने कुरो चाहिँ संविधान बन्दा संविधानको प्रारूप सुरुमै उनीहरूले एउटा चाहिँ निर्धारण गर्नुपर्थ्यो लक्ष्य त्यसलाई अब्जेक्टिभ भन्छौँ हामी मेरो अनुभव के हो त भन्दा चाहिँ त्यहाँ संविधानमा के के रहनेछ फन्डामेन्टल राइट रहने होला त्यहाँ चाहिँ नै विधेयकको कुरा हुने पार्लियामेन्ट रहने होला जुडिसियरी रहने होला त्यसका सिस्टमका खाकाहरू यही हुन्छन् एउटा फ्रेमवर्क पास गराएर यिनीहरू बसेको भए सायद सजिलो तर सबै ती कुराहरू ओपन गरेर चाहिँ निर्णयमा चाहिँ पुर्याएपछि अब केही समय ढिलो हुनु स्वाभाविक हो तर ढिलो भयो भनेर निराश हुनुपर्ने अवस्था चाहिँ छैन मैले देखेको छैन त्यसको निराश हुनु सुन्यौ श्री खगेन्द्र बस्नेतको जीवन यात्रा अनुभवको तेस्रो भाग उहाँसँग नेपाल सरकारको निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा रहि मुलुकी प्रशासनको सेवा गरेको प्रशस्त अनुभव छ हामी उहाँको जीवनयात्रा अनुभवको बाँकी भाग आगामी श्रृङ्खलाहरूमा क्रमशः प्रस्तुत गर्दै जानेछौँ तपाईँलाई यो यात्रा अनुभव कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखी होला हाम्रो इमेल ठेगाना नेपाली रेडियो एट जिमेल डट कममा हाम्रो इन्टरनेटको ठेगाना डब्लु डब्लु डब्लु डट नेपाली हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्न सकिन्छ हाम्रा कार्यक्रमहरूको बारेमा आफ्नो सल्लाह सुझावहरू सधैँभरि हामीलाई लेखी पठाउनुहोला जीवनयात्रा अनुभव सुनाउनु भएकोमा श्री खगेन्द्र बस्नेज्यूलाई धेरै धेरै धन्यवाद र कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई पनि अर्को कुनै कार्यक्रममा भेट गर्ने उन्नति गरी गरिमाली स्वरहरू उन्नति गरी स्वरहरू मेरो नाम कुलचन्द्र गौतम र यहाँहरूले सुन्दै हुनुहुन्छ जीवनयात्रा पनि भोषीमा नरहनु मेरो नमस्कार म राजाराम पौडेल अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो यात्रा नमस्ते मेरो नाम प्रहलाद पञ्च अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ जीवन यात्रा मेरो नाम कुलचन्द्र गौतम र यहाँहरूले सुन्दै हुनुहुन्छ जीवनयात्रा मेरो नाम हिरोमा नरहनु मेरो हिरो नै नमस्कार म राधाराम पौडेल अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो नमस्ते मेरो नाम प्रहलाद पन्त अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ जीवन यात्रा मा मा भी भी जीवन, मा। जीवन यात्रा अनुभव रंगकर्मी हरिबहादुर था विश्वव्यापी रेडिओ डब्लू डब्लू नेपाली अनलाइन रेडियो डट मा में विविध व्यक्तित्वर को जीवन कथा वहाँक स्वर में सुनऊ जीवन यात्रा अनुभव इंटरनेट को ठेगाना डब्लू मा डब्लु डटी प्रस्तुति जीवन यात्रा अनुभव <गण> नमस्ते नेपाली रेडिओ हिमालय स्वर को प्रस्तुति हो जीवन यात्रा अनुभव जीवन यात्रा अनुभव में अब का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 यो टर्ममा आएपछि म मैले मसँग जुन प्रतिभा अर्को थियो मैले जुन चाहिँ बाटो लेख्ने कलाहरूमा म कम्ती भएँ अहिले म कति जिरै म लेख्दिनँ धेरै ले, लेख्ने म मुखले चाहिँ भन्न सक्यो भने मैले जुन जुन कविताहरू को, निर्माण गर्थेँ किताबहरू लेख्न खोज्थेँ आदि गर्थेँ जुन भावनाहरू त्यसलाई चाहिँ के भने त्यसले प्रतिभा लगातनालाई हो त भन्ने कुरा भन्दाखेरि नै म अर्कोतिर बढी समर्पित भएर आएँ मलाई चाहिँ त्यो एउटा चाहिँ औल्टाले हानेको बिजुली तर्सन्छ भन्नेले जहिले पनि सुधाइरह्यो त्यो औडालले हानेकुर बिल्डीबाट तर्सिरहेको हुनाले यसैप्रति समर्पित हुनुपर्छ भनेपछि अब म गएर सेसनसम्म बसेर जागरमा पस्ने बित्तिकै मैले उपसर्जीको निम्ति कोर्स पहिल्यै लिएर आउँथेँ त्यो सबै केही पढेर त्यो त्यो चार तिन चार वर्षभित्र जे गर्नुपर्ने पढ्नु पर्ने लेख्नुपर्ने कहाँ के कोसँग को यसको इतिहास यसको वर्ष गाँठ कति कोसँग कति कमिसन कोसँग के लेख्नुपर्छ भन्ने कुरा कम्प्लिट कन्ठस्थ करिबरी मलाई हुन्थ्यो र त्यसको आमा जसकै जाँचले पनि भनेपछि फेल भनेको अहिलेसम्म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 मलाई बढुवा गरिदिनु पऱ्यो हजुर भन्न जानु परेन किनभने म आफै लेखेर चाहिँ निक्लि नै हालेँ अनि एक दिन पनि मलाई गएर प फला ठाउँ प्लस पदस्थापन प्लास्त गरिदिनु पऱ्यो हजुर भन्न जानु परेन किनभने सबै चाहिँ त्यो चाहिँ म स्वतः सक्षम भएर गर्ने ठाउँ छ त्यहाँ आफूले गर्न सक्यो भनेदेखि आफूले चाहिँ त्यसरी गर्न सकिने स्थिति भएको त्यो निजामती सेवामा सेवामा जाने प्रवेश गर्ने साथीभाइहरूसँग पनि मेरो अनुरोध के भनेदेखि त्यस्तो अहिले पनि बाटो छ अहिले पनि बाटो सर ट्यालेन्टेड दाजुभाइदी भाइ बहिनीहरूले चाहिँ त्यसमा पार्टिसिपेट गरेँ भने त्यसबाट जान सकिन्छ त्यो बाटो सेवामा त्यसमा खुल्ला हुन्छ है र मैले चाहिँ त्यो त त्यो बाटो अप्नाएर त्यसरी चाहिँ आएँ र आएर मैले भने नि अब यो सेवा प्रवेश भइसकेपछि सेवा प्रवेशको क्रममा चाहिँ नै शेष भएको एघार वर्षको बिचमा सहसचिव भएँ तर यो बिचमा मै मैले एउटा चाहिँ के गरेँ भनेदेखि मैले सेवाभित्रै पनि विभिन्न सेवा परिवर्तन न्याय सेवा चेन्ज गरेर केही दिन न्यायाधीशको काम पनि गरेँ जिम्मेवारी पनि लिएँ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 त्योभन्दा बढी जस्टिस चाहिँ यहाँबाट दिन सकिन्छ सेवाबाट चाहिँ सेवाको चाहिँ जुन कर्मचारी छ उनीहरूबाट दिन सकिन्छ त्यहाँ दिन नसकिने कारण चाहिँ उसको आफ्नै लिमिटेसनहरू छन् त्यसलाई म धेरै लामोतिर भन्दिनँ किन आफ्नो लिमिटेसनहरू भएको हुनाले लिमिटभित्र बस्नुपर्ने अवस्थाले गर्दा त्यहाँ जस्टिस डेलिभरी गरे पनि जस्टिस दिन सकिँदैन जस्टिस दुध दिनुपर्ने नि जसलाई इन्जस्टिस भएको छ उसलाई दिनुपर्ने त्यो इन्जस्टिस भएको मान्छेलाई दिने ठाउँमा चाहिँ अर्कै हुन्छ कार्यान्वयन गर्ने स्थिति त्यो कार्यान्वयन अवस्था अत्यन्तै असफल नेपालमा भएको जस्टिस दिन नसकिने जस्तो चाहिँ लाग्छ के मलाई त्यस्तो लाग्छ त्यस कारणले अब यसरी म एउटा अनुभवको कुरा यो भयो यो पाटो भने तपाईँलाई कि यसरी जाहिरमा आइसकेपछि म चाहिँ अब सेक्सन अफिसर उपसचिव सहसचिव अनि सचिव भएर सचिवमा पनि मैले सात वर्ष करिब पाँच वर्ष त पर्मानेन्ट भएरै काम गरेँ दुई वर्ष एक्टिङ भएर काम गरेर सात वर्ष विभिन्न चार पाँचवटा मन्त्रालयहरू खास गरिकन पर्यटन मन्त्रालय आवास मन्त्रालय शिक्षा मन्त्रालय संसदीय व्यवस्था मन्त्रालय र यो चाहिँ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 नगरौँ संसारले बुझिरहेको हामीले गरिनुपर्ने आवश्यक छैनौँ त्यसको अन्त्य र फेरि बौद्धली व्यवस्थाको चाहिँ सुरुवातमा पनि हामी दुइटै पक्षमा उच्चस्तरका कर्मचारीको रूपमा बस्यौँ जस्तो म त्यो बेलामा सहसचिव थिएँ दुई हजार चाहिने सालमा यो पछिल्लो फेरि कुरा त अलिकति पछि टच गरौँला अनि त्यो बहुदल आयो बहुदललाई अब राजाले बाध्य रूपमा घोषणा गरे ल ठिक छ यो चाहिँ भयो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 अब पोलिटिकल उसबाट आएको हुनाले उनीहरूले चाहिँ केही कुराहरू गर्न खोजिहाल्दाखेरि पनि राजा भएको र राजासँग चाहिँ मिलेर रा काम गरेको कारणले गर्दाखेरि त्यो सम्भावना चाहिँ कम रहँदो रहेछ क्या अर्थात् के भनेको भने यिनीहरूले ड्रास्टिक चेन्ज गर्छु भनेर लाँदाखेरि पनि हतपति चाहिँ त्यहाँ परिवर्तन गुन्जायस चाहिँ थिएन किनकि सर्टेन कुराहरू संविधान र ऐनकाहरूले राजा कहाँ निहित गरिदिएको थियो राजा कहाँ पुगेपछि त्यो राजाले आफ्नो स्वेगले प्रयोग गर्थे धेरै कुराहरू देखियो एकदम विधेयकमा पनि आफ्नो भिडियो प्रयोग आफ्नो राजाले चाहिँ अधिकार प्रयोग गरे सोध्ने कुरा एडभाइज लिने कुरा फेरि अदालतको सहारा लिने आदि किसिमको कामहरू गर्यो देखियो त्यसले गर्दाखेरि त्यो के आयो भनेदेखि हामीले बुझेअनुसार चाहिँ नै त्यतिखेर ल्याएको प्रजातन्त्र अलिक अपूर्ण नै रहेछ भन्ने चाहिँ यसले सो गर्यो तर कुरो के आयो भने चाहिँ कर्मचारी एसचमा चाहिँ के देखियो भने चाहिँ पञ्चायती व्यवस्थाभन्दा मान्छेहरूले चाहिँ पोलिटिकल लिडरहरूले कसरी बुझेँ कर्मचारी चाहिँ यसै व्यवस्थामा खुसी भएको मैले पाएँ मेरो आफ्नो अनुभव चाहिँ त्यो भयो किनभनेदेखि चाहिँ त्यतिखेरको सोफोकेसन र जुन दुई चारजना चाहिँ खास निहत स्वार्थ भएका व्यक्तिहरूले चाहिँ आफ्नो स्वार्थ पूर्ति गर्न राजदरबारको अघिपछि लाएर चाहिँ यो किसिमको चाहिँ ऊ गरेको भए तापनि आम चाहिँ जुन चाहिँ कर्मचारीहरू छन् उनीहरू चाहिँ दुखित थिए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 त्यो स्थिति जहिले पनि त्यहाँ चाहिँ नेपालमा पनि त्यो स्थिति अब फेरि राखौँला भनेर रा चाहिँ नि भर्खरै गएर त्यो त्यो कुरा फेरि चाहिँ गर्न खोजेँ क्या एकपल्ट त्यहाँ नेपालमा चाहिँ त्यो चाहिँ अब हाम्रो लास्ट लास्टतिर हामी जस्तो रिटायर भएर पनि हामी हामी आम त्यो बेलामा चाहिँ देख्यो उनले चाहिँ कुनै पनि चाहिँ एडभाइस पनि नलिने एडभाइस लिए पनि खास खास आफ्ना चाहिँ पेड मान्छेलाई ल्याएर आफूलाई हुने एडभाइस प्राप्त गर्न खोज्ने उसको धारणा जुन छ जसको परिणाम के भयो जसले देखिहालेँ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 बाबुराम भट्टराई र चाहिँ रामचन्द्र पौडेलले त गफ गर्न सक्छन् यो त ठुलो कुरा भएन एउटै गाउँका चाहिँ एउटै एउटै एउटै कुवाको पानी खाएको मान्छेहरू भयो एउटै कुवाको पानी खाएको मान्छेहरू भए त्यो पक्कै पनि उनीहरूको चाहिँ भेटघाट कुरोकानी त रमाइलो हुन्छ अनि चाहिँ बाटो तर सिद्धान्त दुइटा दुईवटा अलग अलग ठाउँबाट बोकेर ल्यायो हुनाले त्यो सिद्धान्त अन्तिममा र र यो संविधान बन्नुपर्ने नबन्नुपर्ने मेन कारण चाहिँ अहिले ढिलो हुनु पऱ्यो हो तर के हो कुरो भन्दाखेरि संसारमा यसरी चाहिँ सङ्घर्षबाट आएर चाहिँ संविधान बनाएका धेरै मुलुकहरूमा भनेकै बिन्तिमा संविधान बनेको त छैन यो अनुभवले त्यसरी बताउनु हुँदैन हामीलाई जानकारी छ जा। अब मण्डेला जस्तोको देशमा चाहिँ नि त्यो पाँच सात वर्षसम्म उनीहरू यसै गरी चाहिँ कुरा गर्दै रहे लड्नुपर्छ भन्ने मेरो भनाइ होइन स्ट्रगल हुनुपर्छ भन्ने भनाइ होइन तर केही चाहिँ वाद चाहिँ त्यहाँ आवश्यकै हुन्छ र जे मुद्दाहरू प्रस्तुत गरिएको नि त्यो सामान्य मुद्दाहरू छैनन् बहुत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 बोटमअप चाहिँ सिस्टम छैन सबै चाहिँ माथिबाट लादिइराखिहाल्छ अहिलेसम्म किनभने अहिलेसम्म चाहिँ एवेरनेस झन्डा बोकेर ढुङ्गा हान्नमा एवेरनेस आएको पिपलहरू आएको भए पनि त्यो थिङ्किङ सो इन्टेलेक्चुअल सर्कलको त त्यत्रो ठुलो चाहिँ भइसकेको छैन त्यस कारणले मानिसको सोच विचार समाज संरचना र आदि इत्यादि र सरसङ्गत र पार्टीहरूको विचार धारणाले गर्दा अहिले नै यही हो भनेर चाहिँ नै यो भन्न सकिएन तर के चाहिँ कुरो एउटा हामी मलाई अनुभव भएको छ गल्ती भइरहेछ भन्ने कुरो भनेदेखि चाहिँ संविधान बन्दा संविधानको प्रारूप सुरुमै उनीहरूले एउटा चाहिँ निर्धारण गर्नुपर्थ्यो लक्ष्य जसलाई अब्जेक्टिभ भन्छौँ हामी मेरो अनुभव के हो त भन्दा चाहिँ त्यहाँ संविधानमा के के रहनेछ फन्डामेन्टल राइट रहने होला त्यहाँ चाहिँ नै विधेयकको कुरा हुने पार्लियामेन्ट रहने होला जुडिसियरी रहने होला त्यसका सिस्टमका खाकाहरू यही हुन्छ एउटा फ्रेम पास गराएर यिनीहरू बसेको भए सायद सजिलो तर सबै ती कुराहरू ओपन गरेर चाहिँ नै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 हाम्रो इन्टरनेटको ठेगाना डब्लु मा डब्लु हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्न सकिन्छ हाम्रा कार्यक्रमहरूको बारेमा आफ्नो सल्लाह सुझावहरू सधैँभरि हामीलाई लेखि पठाउनुहोला जीवनयात्रा अनुभव सुनाउनु भएकोमा श्री खगेन्द्र बस्नेज्यूलाई धेरै धेरै धन्यवाद दे र कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद म सहदेव पौडेल तपाईँसँग अर्को कुनै कार्यक्रममा भेट गर्नेछु नेपालीमा न ने नेपालीपनको नेपालीहरूको भावना पनि नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गरी गरिमालीहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू